खबर मा बिनु सोहम मा सुन्न आज दुई हजार सत्तरी साल वैशाख सत्र गते मंगलबार अप्रेल तीस तारिक सन् दुई हजार तेह्र नेपाल सम्बद्ध एघार सय तेतीस जिल्लाका वैशाख कृष्ण पक्षको पञ्चमिति ओवादी भारतीय दृष्टिकोण परिवर्तन प्रचंड को बुझाई सह सचिव काम करना छोड़कर धरना लोकमान अख्तियार निर्णय खुला संवैधानिक परिषद को जिम्मेवारी में हस्तक्षेप गर्न नमिलने सर्वोच्च अदालत को ठहर देशभरी का कैंपस में सोवियो चुनाव को सरगर्मी आपले उजुरी दिन जाँदा प्रहरीबाट पनि महिला बलात्कृत प्युठानमा अदुवाको भाउ चार गुणाले पोहोरको ऋण तिरिने किसानको आशा डडेलधुराको टिम अस्पताल बन्दको राजधानी बगदादमा कार बम विस्फोट सोह्र जनाको मृत्यु इराकमै दस टेलिभिजन च्यानलमाथि प्रतिबन्ध र विश्व क्रिकेट लिग डिभिजन थ्रीमा नेपालको दोस्रो हार युगाण्डसँग छ विकेटले पराजित तेगवाद खेलाडी दीपक विष्ट सन्यासको तयारीमा हजारो रेडियो, रेडियो कर्मी करोड़ों नेपाली को माज मा, यो हो सामुदायिक सूचना नेटवर्क सी भारतसँगको नेपालको सम्बन्ध र आफ्नो पार्टीको सम्बन्ध पुनः परिभाषा गर्ने एकीकृत नेकपा माओवादी पार्टी अध्यक्ष प्रचण्डको भारतीय नेताहरूसँगको प्रस्ताव नेपालको संघीयतामा भारतको प्रतिक्रिया यस्तै खबर प्राथमिकता क्रममा छन् नेपालमा चाहिँ सहसचिवहरू सरकारी निर्णय र सर्वोच्च अदालतको आदेश विपरीत काम छोडेर धरनामा बसेका विषय पनि छन् भारत बसाईको तेस्रो दिन सोमबार महत्वपूर्ण राजनैतिक भेटवार्ताहरूमा व्यस्त रहँदा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रायः एकै खालको सन्देश एकीकृत एक माओवादी भारत ने राख्ते आये दृष्टिकोण में परिवर्तन आयता उच्च अधिकृत भेटर सुना से प्रकरण पटनाक्रम के तितो दया दिल्ली संबंध रही समय गहि अविश्वास को, को खाड़ल पूर्ण दहाल को दल एकीकृत एक एक माओवादी पचि महाधिवेशनवाट औपचारिक रूप में तय नया नीति सहयोग पुर प्रसंग भारतीय नेता प्रचंड जी को भारत भ्रमण नई वहांकृत माओवादी प्रति भारतीय धारणा सकारात्मक परिवर्तन आयो सूचक हिजो तुगल रोड स्थित निवास में भेटे लगते विपक्षी नेशनल डेमोक्रेटिक एलायंस एनडीए कादवे प्रचंड छिमेक चाशो संबोधन कर सकने बताए पारतीय अधिकृत प्रचंड को, चा। को, को आग्रह चाशो का साथ ली सीमा सुरक्षा लगातार विषय समेत भारतीय चाशो रहे बेला प्रचंड छिमेक करने प्रस्ताव सार्नु भएको नेत्र पन्थीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ मलाई विश्वास छ विकसित नेपाल नेपाली जनताको मात्र रुचि होइन हाम्रा छिमेकी मुलकहरू चीन र भारतको पनि रुचि हो यसले प्रचण्डले आफ्नो भनाइ राख्नु भएको थियो यसैबीच दक्षिणी छिमेकी मुलुक भारतले संघीयतामा जाँदा नेपालको आर्थिक पक्षलाई महत्व दिन सुझाव दिएको छ भारत भ्रमणमा रहेको एक माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले सोमबार यस्तो सुझाव दिनुभएको संहिताका मामिलामा नेपाली जनता र नेपालका राजनैतिक दलले गर्ने फैसलालाई कृष्णबहादुर महराले टेलिफोन सम्पर्कमा रेवती सापकोटालाई पूर्व मुख्य सचिव लोकमान सिंह कार्केलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिश गर्न बाटो खुलेको छ सर्वोच्च अदालतले अख्तियार प्रमुखमा सिफारिश गर्ने दलीय निर्णय कार्यान्वयन नगर्ने जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश कार्क प्रमुख आयुक्त का में सिफारिश कर बाट खुले को हो सर्वोच्च अदालत न्यायाधीश द्वे गिरिश चंद्रलाल रर्कराज भट्ट को संयुक्त इजलास हिजो संवैधानिक अंगारिश करने संवैधानिक परिषद का अधिकार अदालत ने हस्तक्षेप कर नमिलने भाई इसी को अंतरिम आदेश दिन न पदेश दिया हो आदेश में संवैधानिक निुक्ति को सिफारिश कर संवैधानिक प्रावधान दर्ने उ रायमा से आयोग ने जन आंदोलन दमन को मुख्य दोषी ठहरियार हीको सिफारिस गरिसकेको अवस्थामा दलहरूले गरेको नियुक्तिको सिफारिसन मा गर्न माग सहित परेको एक रिट निवेदनको सुनाएपछि अदालत कार्यकलाई रोक्न नपर्ने निष्कर्षमा पुगेको हो संवैधानिक परिषदको जिम्मेवारीमा हस्तक्षेप गर्न नमिल्ने भनाइ छ आजका पत्र खबर छापिएको छ सहसचिवहरूले निजामती सचिवमा न्याय र लेखा परीक्षण सेवाका प्रथम श्रेणीका अधिकृत समेत बढुवा गर्ने व्यवस्था रोक्न तत्काल निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारसित माग गर्दै क्षण से अधिकृत निजामती सह सचिव के आंदोलन को, को कानूनी प्रतिकार करने कदर करने दवाबमूलक कार्यक्रम संचालन करने जानकारी सह महाधिवक्ता युवराज सुवेदी निजामती सेवा का सह सचिव के आंदोलन विरूद्व न्याय सेवा का अधिकारी भाई म्लूक को निजामती प्रशासन एक तर्फ रेखा परीक्षण सेवा अर्कतर्फ ध्रविकृतरा काम कर निर्णय अन्सार कोलब भत्ता मान मर्यादा कासका विभिन्न कार्यक्रममा सहभागी हुनु पर्ने हुन्छ न्याय तथा परीक्षण सेवाका अधिकारी आन्दोलनको कानूनी प्रतिकार गर्ने तयारीमा छन् निजामती प्रशासन रेखा परीक्षणहरूले आजको कान्तिपुर दैनिकमा यो खबर लेख्नु भएको छ राष्ट्रपति डाक्टर रामवरण यादवले चार प्रमुख दल सम्मिलित उच्च स्तरीय समितिले निर्वाचनको माहौल खडा गर्न नसकेकोमा गुनासो व्यक्त गर्नु भएको छ राष्ट्रपति कार्यालय पुगेका काङ्ग्रेस सभापति एवं उच्चस्तरीय राजनीतिक समिति का संयोजक सुशील कोईराला हिजाय भेट में राष्ट्रपति यादव ने संविधान सभा निर्वाचन को महोल खडा करूमिक खेल न सकते भन्द असंतुष्टि व्यक्त कर उच्च स्तरीय राजनीतिक समिति आगामी संविधान सभा निर्वाचन उपयुक्त वातावरण निर्माण करती भूमिका खेल् हो त्यो सकते देखिए राष्ट्रपति यादव को भनाई उदृत प्रेस सलाहकार राजेन्द्र दाहल ने भन्नभ वातावरण बनाने राजनीतिक तहवा प्रभावकारी भूमिका निर्वाह दाहालका अनुसार भेटमा राष्ट्रपति यादवले राजनैतिक समितिमा रहेका दलहरू निर्वाचनको वातावरण निर्माण गर्नुको सट्टा आफ्नै दलीय एजेण्डामा रूमल लिएका हुन् कि भनी आशंका व्यक्त गर्नुभएको थियो पति और तेसरी पत्नी बीच पांच क्विंटल चांदी ताना तान हाइतवार मोरंग रंगली ठूल तमाशा खोसाखोसा बाटोभरी छरिए रमित को भीड नई लगे आपूला तेसरोख रूपियां दाइजो रकम फिर्तागन आयक पूनम अग्रवाल राँदी का बाकस लुक लईजा कर पति अजय बीच बाटना तान अजय चार महीना अारत दिल्ली तेसरो बीहेन्त दाइजो फिर्ता भयभरको जायज यथा लैजानै अजयले पाँच क्विन्टल चाँदी आइतबार राति नै छिमेकीको घरमा लुगाउन खोज्नु भएको थियो बीस लाख दाइजो रकम फिर्ता आएकी तेस्री पत्नी पुनमबाट जोगाउन अजय चाँदीका बाकस छिमेकी कहाँ लुगाउन लैजाँदै हुनुहुन्थ्यो पाँच क्विन्टल चाँदी ताना तान भएको विषय अजित तिवारीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको छ यसै प्रसंगमा सुन चाँदीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले व्यवसायीलाई सोमबार करिब एक क्विन्टल सय किलो सुन र चाँदी सहित पक्रेको छ वाणिज्य विभाग आन्तरिक राजस्व कार्यालय लगायत कुनै आधिकारिक नि को अनुमति न ली रंगी चारस्थित अपने घर में वर्ष को सुन र चाँदी सयकड़ा तीन ब्याज में धरौटी राखेर रा, करोों को कारोबार करते आउनभ का पूनम अग्रवाल प्रहरी के पकड़ाऊ कण में सुनियो भहरी खुला चाहे, चाहे इलाका प्रहरीक्षक माधव प्रसाद काफ्ले का, का अन्सार ने भारत का करीब पांच हजार पांच सय सर्वसाधारण को सुन रांदी सैयकड़ा तीन रूपया ब्याज धरौटी राखे रकम लगानी पैस ब्याज में लगाकर एक क्विंटल सुन विनोद भण्डारीले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्य पुस्तक अभाव हुनुमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धकलाई प्राप्त हुने कमिसन प्रमुख कारण रहँदै आएको छपाई गर्न आवश्यक कागज खरिदेखि नै प्रक्रियामा ढिलाइ गरिदिए बापत निजी प्रकाशन गृह र व्यवसायले दिने कमिसनको लोभमा प्रा, महाप्रबन्धकले वर्षेनी कृत्रिम पुस्तक अभावमा भूमिका खेल्दै आएका छन् शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता माश्रम शर्माले पाठ्य छाप्न सरकारले केन्द्रलाई समयमै ऋण सहयोग उपलब्ध गराउँदै आए पनि किताबको कृत्रिम अभाव गराइएको स्वीकार गर्नुभयो कमिसनको खेल कुन तहबाट कसरी हुन्छ अब त्यसबारे खोजनीति गर्नुपर्ने भएको छ उहाँले भन्नुभयो जनक शिक्षाका महाप्रबन्धक नै गराउँछन् पुस्तकको अभाव कारोबार दैनिकमा सञ्जय पन्थीले खबर लेख्नु भएको छ त्रिभुवन विश्वविद्यालयले जेठको दोस्रो साता स्वतन्त्र विद्यार्थी युनियन सोबियू निर्वाचनको मिति घोषणा गरेपछि विद्यार्थी संगठनहरूबीच चुनावको सरगर्मी बढेको छ त्रिभुवन विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा तेह्र जेठका लागि सोबियू चुनावको तिथि निर्धारण गरिसकेको छ सोबिय निर्वाचनको मिति घोषणा भएपछि विभिन्न दल आबद्ध विधार्थी नेताहरू काठमाडौ उपत्यका लगायत देशभरका क्याम्पसमा निर्वाचनको प्रचार प्रसार गर्न व्यस्त देखिएका छन् काँग्रेस निकट नेवि एमाले निकट अनेरा एकीकृत माओवादी निकट अनेरा क्रान्तिकारी र नेकपा माओवादीको अनेरा क्रान्तिकारी लगायतले चुनाव प्रचार प्रसार कार्यलाई तीव्रता दिएका छन् सबै संगठनले आन्तरिक रणनीति तयार पनि गरेका छन् क्याम्पसमा सोब्यू चुनाव लागेको छ प्रदीप नेले आजको राजधानी दैनिकमा खबर लेख्नु भएको छ बलात्कारको उजुरी गर्न गएकी महिला प्रहरीबाट पनि बलात्कृत भएकी छन् यो तापलेजुङको खबर हो नाताले देवर पर्नेले बलात्कार गरेको जाहेर दिँदा अनुसन्धानका लागि झिकाइएकी महिलामाथि प्रहरी आफैले फेरि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटनाका सबै अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखेको छ प्रहरीले बलात्कारको आरोप लागेका सुकेटार विमानस्थलमा प्रहरी सहायक निरीक्षक कमल राई तथा पीडित महिलाका देवर साइनो पर्ने डोकुसातका भूपेन्द्र गुरुङलाई नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर कुमारले महिलाले दिएको जारी पछि अनुसन्धानका लागि असह्य राई र रा, गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको तथा पीड़ित भनिएको महिलाको जबरजस्ती करणी भएको हो कि होइन भनी परीक्षणमा पठाइएको बताउनु भएको छ गत वर्ष भाउ नपाएर ऋणमा चुरुम्मा डुबेका किसानले यसपालि राहत पाएका छन् अदुवाको भाउ गत वर्षको तुलनामा चार गुणाले बढेपछि किसानले अघिल्लो वर्षको ऋण समेत तिर्ने आशा व्यक्त गरेका छन् उठान को, को, को, को किसान का अन्सार गत वर्ष अदुआ को मूल्य प्रति किलो बाह रुपया इस पाली न्यूनतम चालीस रुपयादी पचास रुपया बी अदुआ प्रति किलो डेढ़ सौ रूपियां पुगे किसानोहो फायदा भारतीय व्यापारी घर घरम अदुआ किन्न जाने कर निसान भारतमा अदुवाको उत्पादन घटेकाले व्यापारीहरू घर घरमै आएर खरिद गर्ने गरेकाले किसानलाई राहत मिलेको छ यसपालि अदुवाको भाउ चार गुणाले वृद्धि भयो प्युठानमा अघिल्लो वर्षको ऋण पनि तिर्न पाउने भएका किसानले गिरू प्रसाद भण्डारीले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ डरेलधुरा र आसपास जिल्लाका वासिन्दालाई सेवा दिँदै आएको टिम अस्पताल बन्द भएको छ पैंतालिस वर्ष स्थापना भएको अस्पताल पाँच वर्ष मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस नामक गैर सरकारी संस्थाको व्यवस्थापनमा सञ्चालित थियो आगामी एक जेठबाट सकिने करा करार सम्झौता सरकारले थप नगर्ने सङ्केत पाएपछि अस्पतालका कर्मचारी गत शुक्रबारबाट सेवा ठप्प पारि आन्दोलनमा उत्रिएका थिए कर्मचारी तथा चिकित्सकले आन्दोलन गरेपछि व्यवस्थापक एचडिसिएसले करार अवधि सकिन्नु पन्ध्र दिन अघि नै सेवा बन्द गरेको हो नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सहसचिवहरूको आन्दोलन र प्रशासनमा पर्ने असर र नेपालमा पहिलोचोटि वातावरण विभाग गठन व्यक्तिगत श्रम स्वीकृति नब्बे प्रतिशतले घट्यो लगायत खबर बाँकी नै छन्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 रेडियो पाई अहिले खबर सरकारले स्पष्टीकरण लिने तयारी गरेको छको गडबडीका कारणको पाण्डु सैनमा तिनजनाको मृत्यु भएको छ भने एकजना बिरामी परेका छन् अगाऊ पानीका मोटु गुरुङका 14 वर्षका छोरा वीरेन्द्र गुरुङ नामा सिंहका दस वर्षकी छोरी सिंह र जय कार्कीका 7 वर्षकी छोरी अन्जु कार्की रहेका छन् बिरामी 19 वर्षका सुरेन्द्र सिंहको पाण्डुसैन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ खानामा के मिसिएको थियो भन्ने भने पुष्टि भइ नसकेको रेडियो बाजुराले खबर पठाएको छ चुरे संरक्षणमा क्रियाशील निकायहरूले चुरेको संरक्षणमा ध्यान नदिए तराईको उर्वर भूमि मरूभूमिमा परिणत हुन सक्ने खतरा ओल्याएका छन् पछिल्लो समयमा बढ्दै गएको चुरेको विनाशले तराईमा खेतीयोग्य जमिन खोलाको बगरमा परिणत भएको भन्दै उनीहरूले चुरे संरक्षणलाई अब गम्भीर रूपमा कार्यान्वयनमा लैजानुपर्ने ध्यानाकर्षण गराएका छन् मोहोत्तरीको बर्दिवासमा रहेको सामुदायिक विकास तथा पैरवी मञ्चले धनुषाको लालगढमा लाल गड़ गरेको संरक्षण सम्बन्धी सरकारवाला निकायहरू बीचको अन्तरिक्रियामा उनीहरूले यस्तो खतरा उल्याएका हुन् रेडियो दर्पण महोत्तरीबाट खबर प्राप्त भएको छ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रोल्पा स्थापनाकालदेखि नै डाक्टर विहीन हुँदा सेवाग्राहीलाई मर्का परेको छ दुई सालमा स्थापना भएको यस आयुर्वेद स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भए पनि अहिलेसम्म कुनै पनि डाक्टरले लामो समयसम्म सेवा दिन सकेका छैनन् डाक्टरले दिने सेवा र आफूहरूले दिने सेवामा धेरै फरक हुने भए पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको वैद्य जनक खनालले बताउनुभयो रेडियो जलजला रोल्पाले खबर पठाएको छ सरकारले पटक नेपालमा वातावरण विभाग गठन गरेको छ गएको चैत एक गतेबाट काभ्रेमा कार्यालय स्थापना गरी सञ्चालनमा आएको विभागले जलवायु परिवर्तनले वातावरणमा पुर्याइरहेको असरलाई कम गराउने र भावी रणनीति तयार गरी सरकारलाई सघाउने बताएको छ थप जानकारी सहित रेडियो नवबुद्ध काभ्रे प्लान प्रकाश हुन्दास राज्यले ठूलो धनराशि खर्चेर बनाए पनि लामो समयसम्म प्रयोगमा आउन नसकेको पनौती नगरपालिकामा रहेको सूचना प्रविधि पार्कमा वातावरण विभागको कार्यालय छ गएको साउन बाह्र गते तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार चैत एक गतेदेखि विभागले काम थालेको हो अन्त अभिसन्धि महासन्धि ट्रिटीहरूमा जे जति वातावरण सम्बन्धित एउटा प्रतिबद्धता जनाएको अवस्था हो त्यसको एउटा नीतिगत रूपमा मन्त्रालयले काम गर्दछ र कार्यक्रम तर्जुमा गर्दा सम्पा बनाउनु पनि हो तर लक्षित समुदायसम्म पुग्न विभागलाई बढी भार पर्ने देखिएको छ फेरि विभागका महानिर्देशक युवक धोज जीसी हाम्रो अफिस अलिकति अर्बन एरियादेखि टाढा परेको मानिसको परेको धनी उत्सर्जन गरेका तावरण र्यासबाट नेपाल जस्तो देशले खेप्नु परेको असरलाई कम गराउन पनि विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको छु अब केही प्रवास र रोजगारी सम्बन्धी खबर वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृतिका लागि अनिवार्य प्रमाणीकरणको व्यवस्था गरिए पनि त्यस्तो स्वीकृति लिनेको संख्या नब्बे प्रतिशतले घटेको छ वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीका लागि विदेशी संख्या घटेको छ व्यक्तिगत श्रम स्वीकृतिमा ठगी हुने र कामदारलाई रोजगारीमा समेत समस्या हुने भन्दै यस्तो स्वीकृतिमा सरकारले चालू आर्थिक वर्षबाट कडाई गरेको थियो ठगी र अनियमितता रोक्ने भन्दै तीस सुधार योजना लागू गरेको विभागले त्यस यता स्वीकृति लिने र ठगी गर्नेको संख्यामा समेत कमी आएको बतायामारी शर्माले कतार, कतार भनेको खुला जेलो भनी एक टेलिभिजन कार्यक्रममा दिएको धारणाले परराष्ट्र मन्त्रालयको ध्यान आकर्षण भएको जनाएको छ राजदूत शर्माले बीबीसीको साझा सवालको अन्तर्वार्ता दिने क्रममा सम्बन्धित कम्पनीबाट नो अब्जेक्सन लेटर खुला नली देश कतार छाड्न नपाउने प्रावधानका आधारमा कतारलाई खुला जेल भनेर टिप्पणी गर्नुभएको थियो काठमाडौँ स्थित कतार दूतावासले पनि राजदूत शर्माको धारणाप्रति ध्यानकर्षण जनाउँदै परराष्ट्रसँग थप जानकारी माग गरेपछि परराष्ट्र मन्त्रालयले राजदूत शर्मासँग स्पष्टीकरण लिने तयारी गरेको छैनिक सिरियरी प्रधानमन्त्री वाइक अल हल्कीको हत्या प्रयास भएको छ राजधानी दमास्कस मजेहमा उहाँ चढेको गाडीलाई लक्षित गरी गरिएको बम हमलामा उहाँका अम्बर अङ्गरक्षकको मृत्यु भएको सरकारी टेलिभिजनहरूले बताएका छन् आक्रमणबाट प्रधानमन्त्रीका अर्का एक अङ्गरक्षक का र कार चालक गम्भीर घाइते भए पनि उहाँ भने जोगिनु भएको छ पार्किङमा राखिएको कारमा रिमोट मार्फत विस्फोट गराइएको सुरक्षाकर्मीहरूले बताएका छन् दक्षिणी भागमा हिजो भएको कार बम विस्फोटनमा सोह्र जनाको मृत्यु भएको छ विस्फोटनमा जना भन्दा बढी घाइते भएका छन् मारिएका प्रहरी सिया मुस्लिम समुदायका भएको प्रहरीले बताएको छ इराकमा साम्प्रदायिक हिंसा बढ़ेकोले दस टेलिभिजन च्यानलको लाइसेन्स रद्द गरिएको छ हिंसा भड्काएको आरोपमा अल जजिरा टेलिभिजन र सरय लगायतका च्यानलहरूको कार्यक्रम पूरा देशमा रोकिएको छ इराकमा एक साताभन्दा बढी कम समयमा एक भन्दा बढीको मृत्यु भएको थियो अब खेल नेपाल बर्मुडामा जारी विश्व क्रिकेट लिग डिभिजन तीनको दोस्रो खेलमा पनि पराजित भएको छ गै राती भएको दोस्रो खेलमा नेपाल युगाण्डासँग छ विकेटले पराजित भएको हो विश्वकप क्रिकेटको छनौट खेल पक्का गर्न युगाण्डालाई हराउनै पर्ने दबावमा रहेको नेपाली टोली युगाण्डा सामु बन्यो नेपालले युगाण्डालाई दिएको एक रन सत्र रनको लक्ष्यलाई युगाण्डाले सत्ताइस ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल चौवालिस दशमलव दुई ओभरमै एक सय सोह्र रनमा समेटिएको थियो पहिलो खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो र नेपालका कीर्तिमानी तेक्वान्दो खेलाड़ी दीपक विष्टले सक्रिय खेल जीवनबाट सन्यास लिने संकेत दिनुभएको छ ढाकामा सम्पन्न एघारौं दक्षिण एसियाली खेलकुद सागदेखि रिङबाट टाढा रहनुभएका विष्टले छिटै तेकान्दो खेलबाट सन्यास लिने तयारी ते गरेको जानकारी अन्नपूर्ण पोस्टलाई गोविन्द खड्का तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएलले राजधानी काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नीतिगत निर्णय गरे नै नीतिविरुद्ध आन्दोलनमा गएपछि त्यसको प्रभाव कस्तो पर्ला रेडियो कुराकानी अरू खबर तस्विर र कार्टुन पनि बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला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 नर्थ पोइन्ट एकाडेमी प्राचार्य एवं विद्यालय परिवार पिठुवान्चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल एस नर्थ पोइन्ट एकेडेमीको यही शैक्षिक सत्र दुई हजार सत्तरी सालमा सम्पूर्ण कक्षाहरूमा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौँ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 लुका लागि कोटामा छात्रवृत्तिको व्यवस्था भएको नर्थ पोइन्ट एकाडेमी पिठुवा तिन चितवन कोर्स शून्य छपन्न पाँच बैसठी छ सय एघार छपन्न पाँच बैसठी छ सय साझा खबरमा अब निजामती र न्याय सेवामा सचिव पद बढुवामा विवाद गत हप्ता सर्वोच्च अदालतले निजामती सेवा महासचिवमा न्याय सेवाका प्रथम श्रेणीका अधिकृतहरू पनि बढुवा हुन सक्ने आदेश दिएपछि त्यस विरुद्ध निजामती सेवा क्षेत्रका पाँच सय काम गर्न छोडेर आन्दोलन थालेका छन् सर्वोच्चको निर्णय फिर्ता लिनुपर्ने भइरहे लिनुपर्ने भन्दै भइरहेको सहसचिवहरूको आन्दोलनले प्रशासनिक क्षेत्रमा के असर पर्ला यसै विषयमा साथी सविता विश्वकर्मा प्रशासनविद विवद भट्टसँग कुराकानी गर्दै हुनुहुन्छ हाम्रो त देशमा करियरै हुने भएन कि त्यो टोकिएका क्षेत्रका विद्वानहरूलाई को को हुन् भनेर हामीले भन्दाखेरि त त्यसले के काम गर्यो भने त्यो नागबेली जस्तो कहिले यता कहिले उता कहिले भन्सार कहिले चाहिने कानुन त्यसरी त एक्सपोर्टिज डेभलप हुँदैन नि त नि त्यसो भए चाहिँ अब कानुन बुझेको मान्छेलाई कानुन पटि नै राख्नु पर्यो हो त्यस्तो गर्यो भने राम्रो हुन्छ तर हरेक मन्त्रालयमा कानुनी परामर्शको लागि यताउता गर्दै यो कानुनको चाहिने मान्छेहरू छ त्यहाँ नभएको होइन फेरि उनीहरू एज एडभाइजर काम गर्ने त्यस्तो गर्ने हो तर करियर चाहिँ त्यो मन्त्रालय छिनोफानो गरोस् र एउटा वृद्ध विकास कसरी हुन सक्छ भन्ने कुरामा निर्णय लियोस् प्रशासन लर्खराउनु भनेको त देश लर्खराउनु हो अब सर्वोच्च कतातिर फर्कनु पर्ने भए त सर्वोच्चले त नियम बोल्ने हो नियममा जे छ त्यही अनुसार दिने केही गल्ती बोलेको होइन उसले नियम बोलिरहेको छ त्यताबाट यता आउनु पाउँछ यता आउनु पाउँछ भन्ने चाहिँ नियम नै छ नियमको कुरालाई जाने प्रतिबन्ध लगाउनु पाउँदैन मात्रै भने उसले ठिकै निर्णय गरेको छ तर त्यस्तो पनि नियम भन्नु हुँदैन भन्ने भनौँ नि हो राम्रो करियर वाला मान्छेहरू डेभलप गर्ने हो भोलि भन्नुहोला भने जल कस्तो हुनुपर्छ संविधानविद भन्छौ नि हामी पर्फेक्ट उनीहरूले त्यही पेसामा काम गरिराखेका छन् त्यहीमा लेखिराखेका छन् त्यसैमा जाने बोलिरहेका छन् अनि न तिनीहरू हुन्छ तर सहसचिवहरू चाहिँ यो कामै छोडेर आन्दोलनमा लागेका आन्दोलन मात्रै छ यो देशमा कामै कसैले जिम्मेवारी सम्झेको छैन विरोध गरेर चाहिँ जम्मै मान्छेलाई चाहिँ सभा गएर विरोध गरेर समस्या गरे समाधान हुनेवाला छैन सहसचिव भनेको त टप लेभलको भोलि सचिव हुने मान्छे हो तिनीहरू त्यो लेभलको मान्छेले अब आन्दोलन गर्छ भने त अब प्रशासन कसरी चल्छ आन्दोलनरत सहसचिवहरूलाई सरकारले बोलाउनु पर्ने भयो अब बा। नियम बनाउने त सरकार हो नि त अहिले पार्लियामेन्ट छैन अहिले अध्यादेश ल्याउनु पर्ने सरकारले हो अथवा प्रस्ताव गर्ने भने अध्यादेश पार्लियामेन्ट भएको बेला पनि नियम बनाउने त सरकारै हो नि त फेरि होइन त्यो त्यो अब चे अब? अब यो मेरो बाटो नभएको हुनाले सरकारले यो बाटो बन्द गरिदियो त्यस कारण आइएम नट एलाउड टु इन्टावर भनेर चित्त बुझाएर बस्ने हो यसले चाहिँ खासमा प्रशासनमा पनि दुर्गामी असर पार्छ असर लिडरसिपमै पहिले असर पर्ने भयो उसको फङ्सन वर्किङ स्टाइलमा उसको रिकग्नाइजेसनमा सबैमा असर पर्छ भोलि त्यो मान्छे त्यहाँ आउने बित्तिकै त्यसलाई त्यो तलको मान्छेले रिकग्नाइजै गर्दैन पार्टिसिपेट हुँदैन कोअपरेटिभ हुँदैन त्यो मान्छे होइन उसले गर्ने योजनाहरूमा एडभर्स इफेक्टहरू पर्छ यसको त चेन इम्प्याक्ट छ त्यसो सरकारले कुन चाहिँ कानुनलाई चलाउनु भयो अब अहिले जसरी एक सेवाबाट अर्को सेवामा सरली ढङ्गले आउने भनेर जुन एउटा नियम बनाएको छ सहसचिवमा जुन सेवा समूह रहने छैन भनेर जुन भन्यो त्यसमा एमेन्डमेन्ट गर्नु पऱ्यो जस्तो किसिमले तलको चाहिँ विभिन्न सेवा समूहलाई स्थापित गरेको छ सहसचिवमा पनि त्यस्तै किसिमले जाओ सचिवमा पनि त्यस्तै किसिमले जाओ त्यो भयो भने मान्छेलाई सिद्ध दुख्दैन टेक्निकल मान्छे टेक्निकल माथि जान्छ नन टेक्निकल मान्छे नन टेक्निकलमा माथिसम्म जान्छ सिद्धि गयो प्रशासन ट्ट सिआइएनमा सभाखोलामाथि पक्की पुल निर्माणसँगै पूर्वी पहाड़को भित्री जिल्ला सङ्खुआ सभा राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिक र बेलायतका अन्तर्राष्ट्रिय विकास राज्य मन्त्री एलएन डङकनले सभाखोलामा निर्मित पुलको सोमबार संयुक्त उद्घाटन गर्नुभएको छ निर्वाचन आयोगले संविधान सभा चुनावको आह्वान गरेको दल दर्ताका लागि दल दर्ता आजदेखि अब आजका पत्र पत्रिकामा छापिएको मध्ये तस्विरको पालो अन्नपूर्ण पोस्ट दैनिकको अघिल्लो पन्नाबाट लिएका छौ यो, यो तस्विरमा एक किशोरी ल्यापटप तर्फ फर्किएर बस्नु भएको छ र ल्यापटप चलाउँदै हुनुहुन्छ प्रमुख निर्वाचन आयुक्त ल्यापटपको माथि सेतो क्यामरा किशोरीतिर फर्किएको छ किशोरीले क्यामेरा हेरिरहेकी छिन् अगाडिपट्टि एउटा कास्कीको भाचोक गाविसस्थित थुम्सीकोटमा सोमबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको घुम्ती शिविरमा मतदाता नामावलीका लागि स्थानीय बीस वर्षीय निर्मला तिवारीको फोटो खिच्दै हुनुहुन्थ्यो प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती भरत कोइरालाले अन्नपूर्ण पोस्ट दैनिकका लागि क्लिक तस्विर खिच्नु भएको हो नमस्कार आदानी श्रोताओं अभी मिली में छू आज प्रचंड को भ्रमण को चौथो दिन हो अंतिम दिन हो आज वहां भारतीय प्रधानमंत्री मनमोहन सिंह संगेष भेटवार्ता भारतीय